हो हामी कहाँ ग्रह दशा राशि अनुसारका रत्नहरू सुनसादीका गर गरी सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा सहर जानकारी गराउँदछौ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्सा चितोवन फोन शून्य छपन्न छ चा बयानब्बे दुई सय उनासय मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असी अनुप लामी छाने स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगामा अर्पण समर्पणको अर्को एउटा रमाइलो बसाइ लिएर तपाईँको माझमा उपस्थित भइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला राज अनि साथमा तपाईँ सँगै छु म प्रतीक्षा सर्वप्रथम त आज अर्पण समर्पणको यो श्रृङ्खलामा विशेष गरी हामीले सम्झिनै पर्छ हाम्रो अति नै मिलनसार सहकर्मी सम्झना श्रेष्ठ वैवाहिक बन्धनमा बाँधि हुनुहुन्छ उहाँलाई सफल दाम्पत्य जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ मेरो व्यक्तिगत तर्फबाट त्यस्तै गरी राजको तर्फबाट त्यस्तै गरी सम्पूर्ण रेडियो अर्पण टिमको तर्फबाट आज सम्झनालाई सफल दाम्पत्य जीवनको हार्दिक हार्दिक मङ्गलमय शुभकामना र अर्पण समर्पणको यो श्रृङ्खलामा विशेष गरी आज धेरै लगनको आजको दिनमा धेरै विवाहहरू पनि सम्पन्न हुँदैछन् यो समयमा तपाईँ पनि शुभकामना दिन चाहनुहुन्छ आफ्नो आफन्तलाई अथवा कुनै सम्झना सन्देशहरू छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न र शून्य छपन्न यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आउने हुनुहुन्छ तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र अर्पण समर्पणको श्रृङ्खलासँग सहकार्य गरेको छ अनुप सञ्चारी पसलले पूर्व चिताउनकै के विश्वासी र ज्यासलको रूपमा छ अनुप सञ्चारी पसल जुन नयाँ रोड पर्सामा रहेको छ आकर्षक डिजाइनका सञ्चाधीका गरिगहना राशिअनुसारका रत्नहरू त्यस्तै गरी कम्प्युटर प्रणालीद्वारा नाप्तुल गर्ने ठाउँको खोजीमा तपाईँ हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला अनुप सञ्चारी पसललाई प्रोडर अनुप लामी फोन नम्बर शून्य छ बयान गर्नुभयो भने अझ धेरै जानकारी लिन सक्नुहुनेछ यति बेला कोही साथी आइसक्नुभयो राजको इसारा छु नमस्कार अनि के छ रामचरण खाजा खानु भयो कि ल गर्मी बढ्दैछ अलिकति ख्याल गर्नु होला आफ्नो आफ्नो परिवारको है अनि रामचरण रमाइलो बस्तीदेखि आउनु भएको थियो र श्रृलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो छ यति बेलाको साथी आइसक्नु भएको छ म हजुर कामा टीको बोल्दै हुनुहुन्छ त्यतिकै बस्दाखेरि गर्मीमा झ्याउ लाग्दैन अलिकति अप्ठ्यारो लाग्दैन गाह्रो लाग्दैन ए ल ठिकै छ राम्रोसँग पढ्नु होला राम्रोसँग तयारी गर्नु होला है अनि आज अरू पनि समर्पणमा आउनु भएको छ कसैको सम्झिना सम्झना चाहनुहुन्छ आउनुको खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है लुसीजी हुनुहुन्थ्यो त्यति बेला टाढीदेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा हामी तपाईँको माझमा छौँ तपाईँको सम्झना सन्देश शुभकामनालाई तपाईँकै आफन्त घर परिवारसम्म पुर्याइराखेका छौँ तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति पनि अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा सुमधुर साङ्गीतिक आवाजलाई तपाईँको माझमा राख्न चाहन्छौँ चाहिँ <laughs> प्रयासो भयो निकै नै कनप्रिय आवाज तपाईँहरूले सुनिसक्नु भएको छ अरू पनि समर्पणको पन श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार मेगहर्समा र तपाईँलाई विशेष गरी अरू समर्पणको श्रृङ्खलामा रहेर हामी तपाईँको सम्झना आफन्तसम्म पुर्याउँछौँ अनि यस्तै सुमधुर साङ्गीतिक आवाजहरू राख्छौँ आज पनि आफन्तलाई सम्झिन मन लागेको छ केही सन्देशहरू दिन मन लागेको छ भने आउनु बला दुईवटा बाटो तपाईँको लागि खुल्लै अनुप सञ्चार आदि पसलले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले यसको बारेमा पनि तपाईँलाई जानकारी गरेर राखेको छु आकर्षक डिजाइनका सुनसादीका गरीघन तपाईँलाई चाहिएको छ राज्य अनुसारका रत्नहरू त्यस्तै गरी कम्प्युटर प्रणालीद्वारा नाप्तुर गर्ने ठाउँको खोजीमा हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँहरूले सम्झिनुहोला अनुप सुनसादी पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ फोन नम्बर शून्य छप्पन्न फोन गर्नुहोस् र धेरै जानकारी लिनुहोला अझ धेरै बुझ्नुहोला एकपट्टि तपाईँ आफै जानुहोला त्यस पछाडि अनुप सुन्चाँदी पसलको बारेमा अझ धेरै जानकारी अझ धेरै कुराहरू तपाईँहरूलाई थाहा हुनेछ अर्पण समर्पण र्पणको श्रृङ्खलामा दुईवटा बाटो तपाईँको लागि हामी हरेक समाचार लगतै आउँछ करिब करिब तिन बजेसम्म यति बेला राजको सङ्केतको साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ के गर्नुहुन्छ तपाईँ स्टड़ी स्टड़ी अनि पनि पर्छ नि हाम्रो सङ्गीत थाहा नभएको त कहाँ हो र मैले भनिदिएको भए त है अनि माडितिरको नआर केही छ हाम्रो पनि एकदम ठिकठाक छ गर्मी सबैतिर उस्तै छ गर्मी बढिरहेको छ पसिना आइरहेको छ बाहिर निकै नै घाम चर्किरहेछ त्यही त हुने है अनि आज अर्पण समर्पणमा आउनु भएको छ सङ्गीताजीले सम्झिनुहुन्छ नि कहिले हो त्यो दादाको चाहिँ भोइस चाहिँ एकदम मनपर्छ कि त्यो दादाको लागि चाहिँ अनि अनि सम्झना दिदीको आज वैवाहिक जीवन बास गाँधिरी हुनुहुँदो रहेछ होइन उहाँको दाम्पत्य जीवनको एकदम धेरै धेरै शुभकामना दिन्छु अनि अर्पणी माहौलको लागि अनि मेरो दादा पोखराबाट चित्त आउँदै हुनुहुन्छ उहाँको यात्रा शुभ होस् भन्न चाहन्छु पुष्पराज दिउँसिमाको लागि सङ्गीताजी आउनु भएको थियो बाढीदेखि आउनु भएको थियो अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको माझमा तपाईँको सन्देशलाई तपाईँको आफन्तसम्म हामीले पुरा राखेका छौँ बेला अर्पण समर्पणको श्रृङ्खलामा हामी तपाईँसँग कुराकानी त गर्छौँ नै आज विशेष गरी मैले नेपाली सुगम सङ्गीतका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु यति बेला कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार काम यहाँको शुभ नाम हेलो हुनुहुन्छ लाइनमा उहाँसँग राम्रोसँग कुराकानी हुन त सकेन सानो बहिनी हुनुहुन्थ्यो कि भाइ हुनुहुन्थ्यो राम्रोसँग बुझ्नु पनि सकिनँ मैले जे होस् तपाईँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ अनुप सुनसादी पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ पूर्वी चेतवनको विश्वासिलो जासालको रूपमा रहेको छ अनुप सुनसादी पसल जुन खैरिहानी नयाँ रोड पर्सामा रहेको छ प्रो राइटर हुनुहुन्छ अनुप चा लामिछाने फोन नम्बर शून्य छप्पन्न छ बयानब्बे दुई सय फोन गर्नुहोस् यति बेलाको साथी हुनुहुन्छ राजको इशारा त्यस्तै मिलाएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ हजुरबाट हाम्रो के छ दुर्गा खबरै छ खाजाजी कताहरू आउनु भएको छैन यस्तो गर्मी बढाएछ निजी हजुरलाई अनि अनि अनि दुर्गा जे हुनु भएको थियो अर्पण समर्पणको श्रृङ्खला सम्झना आफन्त पुर्याउँछौँ र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा यो समधुर साङ्गीतिक आवाज तपाईँकै लागि तिम्रो ख यति धेरै तिम्रो जात तिम्रै तस आखा आरी जति खे रे तिम्रो दि तिम्रै तसबी पत्ती खेच रही तिमरा झन फुल् तिमलिक खो रुधि भक् झनै फुल्दा गरोे तिमलकाको रुधि भिन् आउछ तिन तमा यति धेरै तिम्रो यहाँ तिम्रै तस्वि आखा भरी जति खिकी झलाई दी हो दुखी म छाई दीदा हिल मेरू झलाई दी हो दुखी म छाई दीदा इन हाँ सटी रूया एकांतमा यदि किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ त्यसो त अन्तर आत्मा रहेको मान्छे जसलाई तपाईँले माया गर्नु भएको छ जसले तपाईँलाई माया गर्छ सायद ती व्यक्तिलाई नै यति धेरै याद पनि आउनसक्छ त्यसैले माया गर्ने जोडीहरूलाई मात्र याद आउँछ भन्न खोजेको चाहिँ पक्कै पनि होइन सबैलाई सबैको याद पक्कै पनि आउँछ यति बेला यो सुमधुर आवाज जगदीश मालको श्रेमा तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय साथसाथै इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट हामीलाई सुनिराख्नु भएको छ तपाईँकै सम्झना तपाईँकै सन्देश तपाईँकै आफन्त घर परिवारसम्म हामी पुर्याइराखेका छौँ र हामी आउने पनि गर्छौँ हरेक दिन दुई बजीको अर्पण समाचार लगत्तै यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ आफ्नो आफन्तलाई सम्झिनको लागि म उहाँसँग कुराकानी गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ राजी हुनुहुन्थ्यो ठिकै छ डिस्कनेक्ट भएको छ तपाईँलाई थाहा नै छ मैले पनि जानकारी गराइराखेको छु आजको अर्पण समर्पणको श्रृङ्खलासँग अनुपसञ्चारी पसलले सहकारी गरेको छ पूर्वी विश्वासिलो जासलको रूपमा रहेको छ अनुपसञ्चारी पसल जुन नयाँ रोड वर्षामा रहेको छ यति बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नुभरे उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कामा को बोल्दै हुनुहुन्छ जयमङ्गलाबाट शीतल शीतलजी के छ तपाईँको हाल खबर के गर्नुहुन्छ नि बाहिर इक्जामहरू पनि राम्रो होस् तपाईँको तपाईँहरूलाई शुभकामना है अनि आज अरू पनि समर्पणमा आउनु भएको छ शीतलजीले के कस्तो सम्झिनुहुन्छ खुसी लाग्यो अहिले भने छुट्टिन्छ है ल नमस्कार शीतलजी हुनुहुन्थ्यो यति बेला जयमङ्गलादेखि आउनु भएको थियो र अर्पणसम्म पढेको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ एउटा बाटो पनि होइन एकजनाको लागि मात्रै पनि होइन दुईवटा बाटो शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस आउन सक्नुहुन्छ अनि आफ्नो आफन्तलाई सम्झिनुहोस् आफ्नो घरपरिवारलाई सम्झिनुहोस् र तपाईँको सम्झनाको साथमा हामी नेपाली सुगम सङ्गीतको फाटमा चौर्चामा रहेका सदाबहा आधुनिक गीत सङ्गीतहरू तपाईँकै माझमा राख्नेछौँ हरेक दिन आउँछौँ र तपाईँकै सम्झना साट्नको हो सम्झना तपाईँको आफन्त घर परिवारसम्म पुर्याउन सकौँ यति बेला कोही साथी आइसक्नु भएको छ हजुर कस्तो भइरहेछ अनि अरू नयाँ केही छ नि हजुरहरूको हाम्रो पनि एकदम ठिकठाक छ राम्रो छ अहिलेसम्म तपाईँहरूसँग हाँसेर बोल्न पाइराखेको छ सधैँ पाइराख त्यति है अनि कसो सम्झिनुहुन्छ खुसी लाग्यो ल यति बेला पवित्र राजी आउनु भएको थियो मकवानपुरदेखि र श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ उहाँसँग पनि म ढिला नगरिकन कुराकानी गर्छु नमस्कार हजुर मैले बुझिन त अनि अनि प्लस राम्रो पनि यति बेलाको श्रिरा भएको छु अर्को साथी हुनुहुन्छ हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ राजा इसारा गर्नुभएको छ भने कार्यक्रमबाट छुट्टी हुनुपर्छ यति जेलसम्म तपाईँले अर्पण समर्णको श्रृङ्खला सुनेर बस्दिनु भयो तपाईँलाई धेरै धेरै दे धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छु र त्यस्तै गरी, गरी। आज जो जो साथीहरू गर। फोन सम्पर्कमा आउनुभयो तपाईँ सम्पूर्णप्रति पनि हृदयदेखि नै आभार प्रकट गर्छु फोन गर्न प्रयास गर्नुभयो होला तपाईँमध्ये कतिले तपाईँप्रति पनि आभारी छु अर्पण समर्पणको बसाइ लिएर तपाईँलाई भेट हामी भोलि फेरि नैतिजेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै म प्रतीक्षा पनि छुटिन्छु अन्तमा हाम्रो अति नै मिलनसार सहकर्मी संसना श्रेष्ठलाई सफल दाम्पत्य जीवनको हार्दिक हार्दिक मङ्गलमय शुभकामना मेरी निर्माण निर्माण मेरी निर्माया सोल छिरी निर्माण छा को सीमा सुन को शीमा सत् समुद्र पारी मछु तीमी गाँव बेसमा सच समुद्र पारी मछु छुछू तीमी गौ बेसमा तिम्रेल तो आऊ मेरी निर्माया तर टेमिर अर्पण एक सौ चार थोप्लो पांच मेगा दुनिया में पुरानो रिश्वाशी नाम न्यू पर्वत पुस्तक केरे एंड स्पेसमी